नमस्ते हार्दिक हार्दिक स्वागत छ कार्यक्रम जस्ट फर इन्जोयलाई फर फर्खिर बस्नु तपाईँ सम्पूर्णमा कन्ट्रोल रुममा हाल्नु भित्र बेस्नु र हामीसँग तपाईँको साथमा अनिबाट म सम्झेन र सन्देह हुनुहुन्छ मसँग सासै बसिरहनु भएको छ पर्चाइ दिनुहोस् राजन देल गुरुङ होइन सोध्छ आज पनि आइसकेका छौँ कार्यक्रम जस्ट फर इन्जोयमा जस्ट इन्जोय गर्नको लागि तपाईँ पनि आउन सक्नुहुन्छ सुने सब पाँच त्रिसठी तिन सय बत्तिस र पाँच त्रिसठी तिन सय तेत्तिस र लागि बिल्कुलै स्टुडियोको दुईवटा दाम खुल्लै छन् र हामी प्रत्येक दिन आउने गर्छौँ कार्यक्रममा र टपिक लिएर आउने गर्छौँ र आज पनि हामीले एउटा टपिक लिएर आएको छौँ र त्यो टपिक चाहिँ के हो राजनलाई सोध्न चाहन्छु राजन के हो आजको टपिक भन्दा हुँदैन राजाले अलिक मिठो तरिकाले भन्छ कि भनेर नि त मलाई त्यति मिठो घरि बोल्न त आउँदैन सम्झनाजी जतिको चाहिँ <laughs> तै पनि टपिक राखिहाल्छु तपाईँको लागि भनेर आज तपाईँको लागि रमाइलो टपिक रहेको छ तपाईँलाई मजाले काउकुती लगाउँदा कस्तो लाग्छ अलिक बेसरी काउकुती लगाउँदा कस्तो लाग्छ मलाई चाहिँ हाँसो लाग्छ एकैछिन लगाउँदा चाहिँ होइन बेसरी लगाइहाल्यो भने चाहिँ के लाग्छ भन्ने कुरो चाहिँ म एकछिन पछि भन्छु अनि सम्झनालाई चाहिँ कस्तो लाग्छ काउकुती लगाइसकेपछि भन्नुपर्दाखेरि के हुन्छ काउकुती लगाएपछि राजुले भने जस्तै मलाई पनि हल्का पहिला सुरुमा चाहिँ हाँसु नै उठ्छ है त्यसपछि के के हुन्छ कन्ट्रोल रुममा बिच्नु पनि हाँसिराखेका छन् यो कुरो सुन्दा त यति हाँसेर रमाइलो गरिराख्नु भएको छ काउकुती त लगाएको छैन तर किन हाँसो बिच्नु पुरै सुन्दा हाँसो लागेको छ भने काउकुती लगायो भने के कस्तो होला त हाम्रो स्टुडियोको टेलिफोन लाइन फेरि पनि भन्छौँ हामी शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस अनि शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस यो दुईवटा टेलिफोन लाइन केवल तपाईँको लागि खुल्ला गरेका छौँ आउँदै गर्नुहोला यति बेला पनि हामी कार्यक्रममा के गर्छौँ सम्झना कार्यक्रममा पके पनि हामी विभिन्न क्याटेगोरीका गीहरू सुन्छौँ र आज स्पेसली हामी हिन्दी भर्सनका गीतहरू ल्याएका छौँ पुरानो नयाँ र यहाँको दिनमा मिक्स टाइपका गीतहरू हामी ल्याएका छौँ फर सानानीको आवाज पनि इन्जोय नै भइराखेको थियो कार्यक्रम जस्ट फर इन्जोयमा आएर अनि हामीले दिएको टपिकमा कुराकानी पनि गर्न सक्नुहुन्छ आउनुहोस् खुला गरिसकेका छौँ दुईवटा टेलिफोन लाइनहरू खोलिसन तपाईँको लागि होला राजनले एउटा टपिक राखेका छ निकै नै हाँसो लाग्ने तपाईँहरूलाई हाँसो लगाउनको लागि बोके पनि हाँसु उठ्छ भनेर हाम्रो राजनजी चाहिँ निकै नै एकदमै एकदमै हाँसो लाग्ने टपिक सल गरेर ल्याउनु भएको छ यहाँलाई काउ लगाउँदै यहाँलाई कस्तो लाग्छ अरे ल दुई दिनको जिन्दगी आजको दिन पनि यति बेला गइसक्यो भोलि के हो के हो त्यही भएर चाहिँ हाँसेरै बसौँ भनेर यो टपिक लिएर 我看到了所以<笑><笑> पक्का पनि हुन्छ र कोही साथी आएको संकेत गरिराख्नु भएको छ विष्णु दाईले फेरि र मैले भर्खरै फेसबुक रेडियो अर्पणको फेसबुकमा पनि यो स्ट्याटस लेखेको थिएँ तपाईँलाई मजाले कागुती लगाउँदा कस्तो लाग्छ भनेर सोधेको थिएँ त्यहाँ केही साथीहरूले कमेन्ट गरेर गरेर पनि पढाउनु भएको थियो त्यो पनि पढ्ने हो कि सम्झना <laughs> आ, मेरो रचना नाम चाहिँ फेसबुकमा अनेक हुन्छ है वास्तविक नाम ना, मिछी, मिछी के छ थाहा भएन मेरो रचना भन्ने साथीले लेख्नु भएको छ म त हाँसेरै मर्छु होला किनभने काउकुती लाएपछि पेट मिची मिची हाँस्नुपर्छ या भनेर लेख्नु भएको छ एकदमै कागुत लगाइसकेपछि त हाँस्दिन भने नि काुती लाउने होइन र फेरि त्यहाँ चाहिँ मिचीमिची कसरी हाँस्ने होला त फेरि म प्रश्न गर्न चाहेँ मेरो रचनाजीलाई चाहिँ है र पेट मिचीमिची हाँस्नुपर्छ भनेर लेख्नु भएको छ सा। लेख्नुहुने साथी मेरो रचनालाई पनि धेरै धेरै धन्यवाद आजबाट चाहिँ हामीले यो फेसबुक स्टाटसबाट चाहिँ साथीहरूको मत पनि लिनु गरेका छौँ होइन कुराकानी लिनु हा। के लाग्छु टाइप गरेर होइन पक्का पनि अझै पनि छन् हामीसँग ब्रेकमा पनि गएको छैनौँ अझै पनि लेख्नुहुन्छ लेख्न सक्नुहुन्छ यसपछि फेरि पनि हामी तपाईँको वाचन गर्छौँ तपाईँले लेख्नुभएका कुरालाई होइन सम्झना पके पनि सुन्दै हुनुहुन्छ छोटो समयमा नै लोकप्रिय हुन सफल रेडियो रेडियो अर्फन हन्ड्रेड फोर पोइन्ट फाइभ मेगाहरूसँगै तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा पनि डब्लु डब्लु डब्लु डट रेडियो अर्फन डट कमबाट तपाईँसँग एकदम सुकै कुनाबहरू पनि सुन्न कुन। सक्नुहुन्छ जस्ट फर इन्जोय हामी चाहिँ इन्जोय गरिरहेको र आज टपिक पनि त्यस्तै खालको छ यहाँलाई चाहिँ काउकुदी लगाउँदा यहाँलाई कस्तो लाग्छ र राजुले अघि पनि भनिसकेको छ है फेरि पनि म सोध्छु राजुले साँच्ची नै नलागिदिन भन्नुपर्दाखेरि होइन बढी म्याक्सिमम् काउति लगाइहाल्छ के हुन्छ होला त म्याक्सिमम भइसकेपछि चाहिँ मलाई चाहिँ त्यसो गरिहाल्नु पनि मिल्दैन होला नि त फेरि हँसाउनको लागि त्यसरी कागुद लगाइसकेपछि हाँस्दा हाँस्दै नसकेर हात उठाउने कि मैले उठाएको कागुद लगाउनु त हाँसेरै मर्ने मुस्कन पासाको कुरा आयो कि यहाँनिर हाँस्नुपर्छ दुई दिनको जिन्दगी आजको दिन, दिन पनि आधा गरिसक्यो है अब भोलि कसैले देखेको छ र कन्ट्रोल रुममा र फेरि पनि बिस्नुदा अहिले इसारो गर्नुभएको छ आज के हाम्रो टेलिफोन बिग्रेको हो कि नेटवर्क नै त्यस्तो हो हाइराखेको छ कि छैन हामीलाई स्पिन साथ दिनुभएको छ फेरि कल गर्ने टाइम अझै पनि छ गर्नु पाँच तेसटि तिन सय र पाँच तेसटि फेरि पनि मिठो सङ्घ राख्ने बेला भइसकेको छ अब सुनौ अर्को सङ्घ भन कुन गीत सुने हामी आर ए वन रावण बा सुद अहमद अली शेखर को आवाज में दिलदारा अब को क्रम में दिलदारा केवल तगे जडिर जय filt औरिय वहँ, झाल午 रा ज flatsक सवाइ, प्लॉडिर दोरॉ बहाँ थालो हो एा जडिए, तु जर फिम्सित बातले हेल Permainा Oreo Desi Nana from China I am listening radio urban 104.5 megahertz and you Lata Hazura hami pani ekarka ma sandesh sandi hune bhayo keta keti haru pani ekarka le man parayhale aba kina dhila garna gahana ko order garnu paryo ni ta hazur le chintai linu pardaina hune wala sande ji hamre ratnagar dui cinema hal road ma sagar sunchadi pasal chhadai chha ni kina chinta linu huncha खै जाउँ न त सुन्छ आधी पर्सलमा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 शहर बजारेस मेरे डिजिटल फोटो रो काम एक्सप्रेस 24 चोक नेपाल कहा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 मैं लगा मंगल सूत्र बाला औटी सब बना को पूर्वी चितवन को वर्ष पुरानो विश्वासिलो जल का विशेषता खरीद बिक्री एवं पुरानो गहना, गहना दसौँ वर्ष पुराना कालीगढद्वारा चौबिस क्यारेटका गहना ग्यारेन्टीका साथ तयार गरिने अर्डर गरेका गहना बिना रसायन गहना पाइनुका साथै हामी कहाँ बनाइएका हरेक गहना एक दुई पटक निशुल्क मरमत गरिने खाँचो र गाह्रो परेमा सुन धितो राखेर सापटी लैजान सकिने सम्पर्क अनि सुनसादी ज्यासल खैरानी चार पर्सा बजार फोन शून्य छपन्न पाँच कुमार विश्वकर्मा सेनेटरी फिटिंग का सामान को लागी, सेनेटरी हामी धारो सात वर्ष को ग्यारेटी पांडा वोटर रिजाल पोलिटैंकी धारा फिटिंग पीबीसी को जानकारी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 मडी मणिरत्न सुनचाली पसल रत्नगर दुई हाई स्कूल रोड फोन शून्य छप्पन्न पांच साठी शून्य सत्ताईस मोबाइल अंठानब्बे पांच पचास अंठानव तीन सौ सचालीस प्रोप्राइटर शमशेर घाम नमा सस्तो फर्निचर दङ्ग भाचुमा त हजुर हेरी हेरी आफ्नो घर आमा बुवा दिदी बहिनी लौ है दाजुभाइ सम्झनु सही काँडी चोखो सस्तो फर्निचरलाई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 ओके कमर्सियल ब्रेक पछि समयमा फेरि पनि हार्दिक स्वागत छ कार्यक्रम जसपरि इन्जोयमा तपाईँ सुन्दै हुनुहुन्छ छोटो समयमा नै लोकप्रिय हुन सफल रेडियो रेडियो अर्थ हन्ड्रेड फोर पोइन्ट फाइभ मेगा हर्सँगै तपाईँ हामीलाई इन्टरनेटल लाइनमा पनि डब्लु डब्लु डब्लु डट रेडियो अथवा यस्तोको पनि सुन्न सक्नुहुन्छ प्रोग्रामको जसपरि इन्जोय हामी तपाईँको माछुमा लगभग लगभग बाह्र बजीसम्म रहने गर्छौँ अनुसक नहुंशा आजू पनी 22 संग हामी 29 बाट बोली रहे का सुम हो सम्षे ना रसंग नहुंशा मा थभाई के दिल का साथ हे राजन दिल गरां कंट्रोल नुबाट हमला सपोर्ट बिल रहे को सब इस नुको रो 22 संद नहुंशा कारीकरम जोस्ट फरेंशे कल गर्न जिरो फाइभ सिक्स फाइभ सिक्स थ्री थ्री थ्री टू र जिरो फाइभ सिक्स फाइभ सिक्स थ्री थ्री थ्री थ्रीमा चाहिँ तपाईँहरूले कल गर्नुहोला फोन उठाउनुहोस् डायल गर्नुहोस् नम्बर र हामी कुराकानी गर्नेछौँ हुन त बिहानको समय छ कतै जाँदै हुनुहुन्छ अथवा के गरिदिनुहोस् जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ हामीलाई सुनिर बस्नु भएको छ भन्ने आश गरेका छौँ एक्लै हुनुहुन्छ गफ गर्ने साथी छैन भने पनि कल गर्नुहोस् हामी तपाईँसँग फोनमा कुराकानी गर्नेछौँ र अलिकति मिठाई मिठाई गीतहरू तपाईँको लागि दुईवटा गीत राखिसकेका छौँ फेरि पनि हामीसँग दुईवटा गीत बाँकी छ र आज चाहिँ हामीले स्पेसली हिन्दी वर्षमा गीतहरू सुनिरहेका छौँ मेक्सिम टाइपको गीतहरू सुनिरहेका छौँ प्रत्येक दिन आउने गर्छौँ हामी तपाईँहरूलाई थाहा नै छ कति भनौँ होइन यस्तो हेर्नु भएको छ उठाउनु सेटै खराबी भयो कि जस्तो लागिरहेको छ त्यही भन्नुभएको छ अनि मजाले सुनेर पनि बस्नु भएको हुनसक्छ अब गीतै सुनौ राजन होइन फेरि पनि कुन चाहिँ गीत सुन्नेमा भनिसकेपछि हामी दुईवटा गीत त सुनिसक्यौँ होइन अब भन राजन कुन गीत सुन्ने हामी डिजे सेलिन रिमेक भर्सनको धक्क धक्करण तपाईँको लागि है धक्क okay, धक्केने लगा तपाईँको मनलाई कतिको धक धक्क गऱ्यो आज तपाईँको टेलिफोन लिन सकिरहेको छैनौँ सायद नेटवर्कको प्रब्लमले गर्दा होला बिसदा पनि हैरान भइसक्यो म भनेर टाउको समात्नु भएको छ मिस कल आइराखेको छ फोन चाहिँ रिसिभ गर्न नभ्याउँदै डिस्कनेक्ट भएको छ भनिराख्नुभएको छ आज पनि जस्ट फर इन्जोयको हामी लगभग लगभग अन्त्यतिर पनि आइसकेका छौँ आज हामीले तपाईँलाई सोधेका थियौँ तर तपाईँको कुराकानी हुन सकेन हामीसँग र हामीले फेसबुक बुकमा रेडियो अर्पणको पेजलाई लाइक गर्ने साथीहरूलाई पनि अवसर दिएका थियौँ आज र केही साथीहरूले हाम्रो यो आजको तपाईँलाई मजाले गाउत लगाउँदा कस्तो लाग्छ भन्ने कुरामा चाहिँ केही कुरा लेख्नु भएको छ र लेख्नुहुन्छ विष्णुजीले म त मुर्छा परेर हाँस्छु नि त हो भनेर डट डट लेख्नु भएको छ हामी पनि हाँसिराखेकै छौँ यो कुरा यही टपिकमा कुराकानी गर्दा र त्यस्तै गरी मुर्छा पक्का पनि धेरै बेर खाकुद लाग्यो लगायो भने त त्यो अवस्थामा निपुग्ला भन्न सकिँदैन तेरी एकजा अर्क साथी भर्खर कमेंट कर ये स्टाटस में दीपेन्द्र हो तैयार काउगुत्ती लग हाँ हाँ मर्चुला भूल ओहो हाँसर मरना हमें स्टाटस लेखेको होना पक्का अझ तपाईँलाई रमाइलो होस् अझ रमाइलो वातावरण सिर्जना होस् भनेर चाहिँ प्रयास गरेको छ पके पनि यहाँले हाम्रो पेजलाई लाइक गरेर एक दुईवटा कमेन्टहरू देख्नु भएको छ यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ र प्रोग्राम सुन्दै हुनुहुन्छ जस्ट फर इन्जोय यहाँलाई चाहिँ यो प्रोग्राम कस्तो लाग्दैछ कृपया हुन्छ नि आफूलाई सल्लाह सुझाव केही दिन मन लागेको छ भने पनि डाइट गर्न सक्नुहुन्छ यस प्रोग्रामलाई चाहिँ कस्तो टाइपले कस्तो तरिकाले चाहिँ सुन्न चाहनुहुन्छ त्यो पनि भन्न सक्नुहुन्छ होइन प्रोग्रामलाई चाहिँ यस्तो भएन अलिकति यसरी जाँदाखेरि चाहिँ बेटर होला होइन यो प्रोग्रामलाई चाहिँ त्यस्तो कुराहरू समावेश गर्दा राम्रो हुन्थ्यो नि भन्ने खाना लाग्छ भने पनि कल गर्नुहोस् आज भए त अहिलेबाट कल गर्नुहोस् अहिले नै कल गर्नुहोस् of होइन हामी तपाईँको विचार पनि सुन्न चाहन्छौँ अफकोर्स अफलाइनमा पनि हामी तपाईँको कुरा सुन्छौँ र हाम्रो यो प्रोग्रामलाई चाहिँ कुन फर्मेट में लगे जामाइल लग्द अज उत्कृष्ट हो प्रोग्राम जस्ट फर इंजोय तबला सुझाव सलाह दिन मन अफेयरमें भून्य छप्पन पनि तिरसठी तीन सौ तेतीस रून्य छप्पन्न पांच तिरसठी तीन सौ बत्तीस में राम डब्ल्यू डब्लू डट डड अर्पन डट कम लगइन करेंगे हम सुझाव सलाह दिन सकून कार्यक्रम मात्र तपाईँको लागि हो जस्तोहरू इन्जोय त्यसैले पनि पके पनि हामी तपाईँलाई चाहिँ कस्तो मनपर्छ भन्ने कुरालाई चाहिँ अलिक बढी महत्त्व दिन चाहन्छौँ त्यसैले पनि अँ कमेन्ट आएको छ कमेन्ट आएको छ त्यहाँनिर है राजु फेरि पनि हेर त कुनै कमेन्ट चाहिँ यहाँनिर देखिरहेको छु मैले त के छ तपाईँलाई चाहिँ के गर्नु मन लाग्छ हाम्रो टपिकमा यहाँको विचार केही छ भनेर राख्न सक्नुहुन्छ भने हामी कालिम्पोङ अन्त्यतिर छौँ हो लास्टमा एउटा गीत सुन्नुपर्छ त्यसपछि चाहिँ हामी बिदा माग्छौँ जाँदा जाँदै यो हाम्रै कन्टलडुङका विष्णुजीले पनि लेख्नु भएको छ आजको यो टपिकमा कमेन्ट त्यो पनि पढिहालौँ न म पनि मलाई काउकुती लगाउने मान्छेलाई त्यस्तै गरी काउकुती लगाउँछु जस्तालाई मिस्थ्यो भने हुन्छ अहिले बिस अवेरमा म तपाईँलाई कागुत लगाउँछु त्यसपछि के गर्नु सक्नुहुन्छ त्यो हेरौँला अहिले नै तर भने अब कार्यक्रमको अन्त्य अन्त्यमा आइसकेको छ बिदा माग्ने हो हुन्छ भन्नुभएको छ कार्यक्रम जस्ट इन्जो का फर इन्जोय यति जेल सुनिदिनु भयो त्यसको लागि धन्यवाद र इन्टरनेट अन लाइनमा पनि डब्लु डब्लु डब्लु डट रेडियो लगइन गरेर विश्वको जुनसुकै कुनाम रहेर सुन्नुभयो यहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र यति जेलसम्म चाहिँ हामीलाई कन्ट्रोलमा बसेर सहयोग गर्ने विष्णुलाई त झन् हार्दिक हार्दिक धन्यवाद दिन चाहन्छौँ र आजको लागि प्रोग्राम जस्ट फर इन्जोयबाट यो मिठो सङ्घ तपाईँको माझमा छार्दै अनि बाटो न र म तपाईँको दिलको साथी राजन दिल गुटिन्छ नमस्कार होइन हजुर निराश देख्दैछु नि केको चिन्ता परेको छ